तपाईँको गाउँमा तपाईँको ठाउँमा सुन्दै हुनुहुन्छ सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर उनान्से थुप्रो दुई मेगाहर्ज साहित्यको संरक्षण अनि सम्वर्धनको एउटा अभियान नवसर्जक अनि अग्रजहरूको साझा चौतारी समक्तकीय सहयात्राको यो अर्को नयाँ श्रृङ्खलामा प्रविधि संयोजनका प्राविधिक मित्र लोकचन्द रावतसँगै आवाजमा सहयात्रा गर्न म तपाईँकै आवाजको सहयात्री चौगात उपस्थित भइसकेको छु यो रात्री समय तपाईँ सँगसँगै रहेर रहे यो यात्रा अघि बढाउनु यो मुक्तकको यात्रा अघि बढाउनका लागि उपस्थित भइसकेका छौ नौ बजेर झण्डै अठार बाट यो यात्रा सुरु गर्छौं आज केही ढिलो भइसकेको छ यो यात्रा शुरूआत गर्दै गर्दा नौ पचपन्न यस्तै रहन्छ तपाईँसँग हाम्रो सहयात्रा र तपाईँका मुक्तकहरूमा हामी आवाज जोड्दै जोड्दै अघि बढ्छौ सँगै मुक्तकमा कुराकानी त छँदैछन् र आजको यो बसाई मुक्तक वाचनको श्रृङ्खला रहनेछ फरक फरक बसाहरू बस्दै गर्दा आज मुक्तकहरू नै भाषण हुनेछन् एकैछिनमा आउँछौ तपाईको मुक्तक भाषण लिएर एउटा संगीतमा छलाङ मार्छौ यति बेला दुर्जन को सज्जन ई मे को, को अंतरमन ईद जिंदगी पिभाषा नबुझे कसरी संभालने जीवन मुक्तक साहित्यको संरक्षण अनि सम्वर्धनको एउटा अभियान नवसर्जक अनि अग्रजहरूको साझा चौतारी सम्विक मोक्तकीय सहयात्रामा फेरि पनि स्वागत गर्न चाहे अधेरीले आफ्नो साम्राज्य जमाइसकेको छ बाहिर निष्पष्ट अन्धकार छाइरहँदा हामी आवाजमा स्पन्दित भइरहेका छौं मुक्तकमा स्पन्दित भइरहेका छौं सँगै संगी, संगीतमा छलाङ मारिरहेका छौं यो यात्रा अघि बढ्दैछ र मुक्तकको वाचन शुरूआत गरिसकेको छु को दुर्जन को सज्जन थाहै हुँदैन यी मान्छेको अन्तरमन थाहै हुँदैन जिन्दगीको परिभाषा नबुझेसम्म कसरी सम्हाल्ने जीवन थाहै हुँदैन मुक्तक मन रविन्द्र अनुरागको यो मुक्तक वाचन गरेको छु उहाँको ठेगाना रुकुम ब्यारेक हाल म्यागी बेनीमा हुनुहुन्छ र वहाँलाई बर्दियाले मुक्तक मन पनि भन्न रुचाएँ मैले यति र उहाँकै अर्को मुक्तकमा आवाज उड्छुल भएपछि आँसु टिल्फिल भएपछि उदेक लाग्छ जीवन भएपछि आँखामा आँसु टिल्पिल भएपछि उदेक लाग्छ जीवन मुस्किल भएपछि अनि म मलमले काम गर्छ न अनि अनि न मलमले काम गर्छ न औखतिले कसैका याद मनभित्री झिलमिल भएपछि कसैको याद मनभित्रै झिलमिल भएपछि रविन्द्र अनुरागको यो दुईवटा मुक्तको वाचन गर्यौं हामीले आँखामा आँसु टिलफिल भएपछि उदेक लाग्छ जीवन मुस्किल भएपछि अनि न मलमले काम गर्छ न औखतिले कसैको याद मनभित्रै झिलमिल भएपछि पके पनि यो माया भन्ने कुरा जब मनभित्र मायाले कति जरा गाड्छ नि तब यो मन आफैसँग रहँदैन कता हो कता गई गइदिन्छ अनि यादहरूको थाती यादहरूको ताती अनवरत आइदिन्छ यो मुक्तक वाचन गरेसँगै अर्को मुक्तकमा आवाज उड्छौ गरीको घरमा आगो बल्न कति गाह्रो हुन्छ गरिबको घरमा आगो बल्न कति गाह्रो हुन्छ एक दुई दाना अन्न फल्न कति गाह्रो हुन्छ ए महलमा बस्ने नेताजी कल्पना गरेर हेर्नुहोस् गरिबको घरमा आगो बल्न कति गाह्रो हुन्छ एक दुई दाना अन्न फल्न कति गाह्रो हुन्छ ए महलमा बस्ने नेताज्यू कल्पना गरेर त हेर्नुहोस् राप्तीमा रातिमा ऋण सम्झिँदै ढल्न कति गाह्रो हुन्छ रातिमा ऋण सम्झिँदै ढल्न कति गाह्रो हुन्छ दिनेश पुन सानीभेरी गाउँपालिका दुवै पश्चिम रुकुमका मुक्तवनको यो मुक्तक भाषण गर्यो महलमा बस्नेहरूलाई त्यो झुपडीको व्यथा के था भन्ने बोलेको छ ऋणको भारी बोकेर साँझमा जब सुत्न खोजिन्छ तब ती ऋणका भारीहरूले यसरी च्याप्दै लैजान्छन् न निन्द्र आउँछ न जिन्दगी जिन्दगी जस्तो लाग्छ साँच्चै रातिमा ऋण सम्झिँदै ढल्न कति गाह्रो हुन्छ अर्को मुक्तक यति बेला हामी वाचन गर्छौ नवीन प्रधान हुनुहुन्छ भोजपुरका मुक्तक मन उहाँको मुक्तकमा अब छोडौँ कपडा टालेझे म कपडा टालेझै मनटाल्न सम्भव थिएन जस्तै आगोले ढुङ्गा पगाल्न सम्भव थिएन कपडा टालेझै मन्टाल्न सम्भव थिएन जस्तै आगोले ढुङ्गा पगाल्न सम्भव थिएन भन्नलाई सजिलै निकालेर फाल्देऊ भन्छौ तर पानीबाट नुन निकाल्न सम्भव थिएन यो बुक्तकमा आवाज जोड्यौँ र मुक्तकहरूमा आवाज उड्दै गर्दा केही बोल्न मन लाग्दैछ साँच्चै जिन्दगी जिउँदै गर्दा जिन्दगीको यात्रा अघि बढाउँदै गर्दा जति भनिन्छ त्यो भने जस्तै व्यवहारमा उता निकै गाह्रो भइरहँदा कसैले भन्ला कि यी यादहरूलाई निकालेर फालिदेऊ मनबाट तर ती यादहरूलाई निकालेर फाल्न त्यति सहज पनि कहाँ हुन्छ र मित्र चियो चर्सो गरी बढो दखल राखेको देखे चियो चर्सो गरी बड़ो दखल राखेको देखि पवित्र त्यो दिलमा पनि गहिरो घाउँदा चियो चर्सो गरी बढो दखल राखेको देखि पवित्र त्यो दिलमा पनि ढल राखेको देखि छातीभित्र गहिरो घाउ लगाउँदा समयले आफन्तले अमिलाको पसल राखेको देखि लमही दाङका भक्तकमन सुरेन बाबुको मा यो मुक्तक हामीले वाचन गरेका छौँ मुक्तकमा छलाङ मार्दै गर्दा यो यात्रा अघि बढाउँदै गर्दा हामी तपाईँकै छेउछाउमा आवास भनेर स्पन्दित भएका छौँ तपाईँको सामिप्यता खोजिरहेका छौँ प्रविधिमा यति बेला लोकसन्जीको आत्मीय साथ आवासमा सौगात श्रेष्ठ र सह यात्रा अघि बढ्छ एउटा सङ्गीतमा छलाङ मार्छौँ यति बेला र आउँछ तपाईँको मुक्तको वाचन लिएर लाङ मारेसँगै तपाईँलाई फेरि पनि स्वागत छ सा। मुक्तक साहित्यको संरक्षण अनि सम्वर्धनको एउटा अभियान नवसर्जक अन्यग्रजहरूको साझा चौतारी सा सम्विक मुक्तक यस यात्राको यो यात्रामा छौं हामी यति यो यात्रा अघि बढाउँदै गर्दा तपाई सम्पूर्णलाई फेरि पनि एकपटक स्वागत गरे मैले बाहिर धेरै यो बन्दकोठा आवाज तपाईको साथ यो आत्मीयता यो यात्रा यसै गरी अघि बढ्दैछ थन नगरीकन एउटा मुक्तमा आवाज उड्छु यति बेला मान्छेले अर्काको भलो सोचेनन् भलो सोचेनन् आए सोचेनन् मान्छेले अर्काको भलो सोचेनन् आए सोचेनन् मिल्ने मिलाउने सफ्रिने र उपाय सोचेनन् कोही विश्व डुलेर अन्तरिक्ष डुली भ्याउन लागे मान्छेले अर्काको भलो सोचेनन् आए सोचेनन् मिल्ने मिलाउने सफ्रिने र सफार्ने उपाय सोचेनन कोही विश्व डुलेर अन्तरिक्ष डुली भ्याउन लागि कोहीले लुटिने मार्ने पछार्नुको रञ्जित पाठक समर्पण नीलकण्ठ दस धादिङका मुक्तक मनको यो मुक्तकमा हामीले छलाङ मारिसकेका छौ स्पन्द भएका छौ जीएसएम खनाल मालाी चार मखात अर्घा मुक्तक मनको मुक्तकमा आवाजोड्दै यो यात्रालाई केही पूर्वतर्फ लैजान तयारीमा छु यति बेला एका एक अनुहार कालो भयो निलो भयो एका एक अनुहार कालो भयो निलो भयो खै किन किन भित्रैबाट यो मन अमिलो भयो साथै गाउँघर छाडेर सहर पस्दाको छेण एकाएक अनुहार कालो भयो निलो भयो खैकिन किन भित्रैबाट यो मन अमिलो भयो साथी गाउँघर छाडेर सहर पस्दाको छेण तीर रोपे जस्तै यो मुक्त हामीले जीएसएम खनाल अर्घाखाँचीका मुक्तक, मुक्तक मनको मुक्तकमा आवाज उडेका थियौं आफ्ना गाउँघर साथीसँगै सँगै खेलेका हुर्किएका क्षेडहरूलाई छोडेर जब आफ्नो गाउँभन्दा निकै पर गइन्छ निकै यादहरू आउँदो रहेछन् निकै मनमा असजिलो हुन्छ मुटुमा ढुङ्गा राखे जस्तै अलिकति पीडा महसुस भइदिन्छ एउटा पिड पिजडाबाट छुट्टिने कहिलेसम्म हो एउटा पिजडाबाट छुट्टिने कहिलेसम्म हो यही नारी बोक्सी भनी कुटिने कहिलेसम्म हो यह सृष्टिकर्ता नारी जवाफ देव सरकार एवटा पिजड़ा छुट्टीने कहले यही नारी बक्सी भनी कुटिने कहले सृष्टिकर्ता नारीला जवाब देव सरकार अस्तित्व इज्जत लुटिने सृष्टिकर्ता नारी जवाफ दे अस्तित्व इज्जत लुटिने कहिलेसम्म हो यो जवाब सरकारले मात्रै होइन हरेक व्यक्तिहरूले दिनुपर्छ सीता विश्वकर्मा सानीभेरी गाउँपालिका तीन पश्चिम रूकुम किनारी स्रष्टपटी रहेका छन् बिरामी लाखौं हजार छटपटी रहेका छन् दुर्गम ठावेन बचाओ भै बारंबार छटपटी बिरामी बिराख हजार छटपटी रह दुर्गम ठाव का मेथा सरकार नषधि न मान मानबहादुर आदर्श गाउँपालिका चार डोटी हाल दक्षिण भारत केरलामा हुनुहुन्छ मानबहादुरको मुक्तक थियो एउटा दुर्गम को एउटा कथा थियो एउटा व्यथा थियो बचाउ भन्दै बारम्बार छटपटिरहेका छन् बिरामी लाखौं हजार छटपटिरहेका छन् दुर्गम ठाउँका मान्छेको व्यथासुन सरकार नपाएर औषधि उपचार छटपटिरहेका छन् एउटा दुर्गम ठाउँको एउटा बिरामी अवस्थालाई केन्द्रित केन्द्रबिन्दु गराएर मुक्तक हामी हामीसम्म प्रेषण गर्नुभयो हृदय सभार यति बेला र एउटा अर्को मुक्तकमा हामी आवाज उड्छौँ झट्ट केही दिमागमा आए मलाई भनिदिनुहोस् झट्ट केही दिमागमा आए मलाई भनिदिनुहोस् तपाईँको के छ यसमा र मलाई भनिदिनुहोस् गरिबीले गर्दा घरमा आगो बल्न छोडेपछि तेजप सुवेदी ओखलडुङ्गाका मुक्त मनको यो मुक्तक हो झट्ट केही दिमागमा आए मलाई भन्दिनुस तपाईँको के चाहिँ यसमा राए मलाई भनिदिनुहोस् गरिबीले गर्दा घरमा आगो बल्न छोडेपछि परदेश जानु बाहेक पाए मलाई भनिदिनुहोस् परदेश जानु बाहेक पाए मलाई मक्तक में हमें स्कंदित भूं संगीत मलांगों एक को साथ पवित्र अग्नि छोयरा ेवैमा हामीले सुनायौँ सङ्गीतमा तपाईँले छलाङ मार्दै गर्दा फेरि यो आवाजलाई अलिकति ठुलो पार्दै म दौडिसकेको छु पारिपट्य हुनुहोस् लोक्सन आत्मीय साथ दिइरहनु भएको छ यो रात्रि समयमा तपाईँहरूको पनि आत्मीय साथ छ यो आत्मीयता यसै गरी रहिरहोस् साँच्चै यो रात्रि समयमा कोही साथमा हुँदा कति आत्मीय महसुस हुन्छ यो सङ्गीतसँगै संगी तपाईलाई फेरि पनि स्वागत छ मुक्तक साहित्यको एक लघु विधा हो र मुक्तकभित्र रहेर हामी मुक्तकहरूमा आवाज जोड्छौं अनि यही मुक्तकमा सम्बन्धित भएका शब्दहरूसँग गन्थन मन्थन गर्छौं फरक फरक बसाई बस्छौ श्रष्टाहरूसँग प्रत्यक्ष कुराकानी श्रष्टाहरूसँग कन्थरंग कुराकानी श्रष्टाहरूको मुक्तको वाचन विशेष यस्तै यस्तै बसाइ हुन्छ आज तपाईहरूकै मुक्तकको वाचन रहनेछ रहिरहेको छ यहाँसम्म आइपुगेका छौ नौ बजेर छयालिस मिनट गइसकेको छ यति बेला झण्डै झण्डै यो यात्रालाई विसर्जन गर्ने संहारतिर पनि हामी नजिक नजिक पुग्दै गर्दा धेरै मुक्तक छन् आवाज जोड्नुपर्ने हेरौ कहाँसम्म मुक्तकहरू लागि बढाउन सक्छौ ढिला नगरी मुक्तक माने आवाज छोड्छु र मुक्तकमा समावेश भएका शब्दहरूमा गन्थन मन्थन गर्नु त छँदैछ सा। प्रेम छेत्री परिस्थिति बझाङका मुक्तक मनको यो मुक्तक छ यति बेला आउँछन् मुटुमा बस्छन् मुटुमा बस्छन् हिँडेको पत्तै हुँदैन र दुई दिन बनेर धड्कन् हिँडेको पत्तै हुँदैन तन मन सुम्पिँदा पनि बाँकी खोज्नेलाई आउँछन् मोटुमा बस्छन् हिँडेको पत्तै हुँदैन र दुई दिन बनेर धड्कन हिँडेको पत्तै हुँदैन तन मन सुपिँदा पनि बाँकी खोज्नेलाई हो जति गरे पनि जतन हिँडेको पत्तै हुँदैन पाप हो धोका दिन हुँदैन भन्नेले पाप हो धोका दिन हुँदैन भन्नेले हामै बेस प्रेम किन हुँदैन भन्नेले आज सिन्दूर अर्कैलाई लगाइदियो पाप हो धोका दिन हुँदैन भन्नेले हामी बीच प्रेम किन हुँदैन भन्नेले आज सिन्दूर अर्कैलाई लगाइदियो हिजो कहिल्यै छु झरना बाठामगर मुसिकोट एघार पश्चिम रुकुम हाल भारतमा हुनुहुन्छ उहाँको मुक्तमा आवाज जोड्यो आज सिन्दूर अर्कैलाई लगाइदियो हिजो कहिले छुट्टिनु हुँदैन भन्नेले साँच्चै आजभोलि मायामा किन यसरी घात हुन्छन् होला यी भक्तकहरू वाचन गर्दै गर्दा यी घटनाहरूलाई निहाल्दै गर्दा साथीहरूका संवेगहरूमा आवाज जोड्दै गर्दा स्पन्दित हुँदै गर्दा केही फरक महसुस भइरहेका छन् धेरै प्रेम गर्ने जोडीहरू छुट्टिएका कुराहरू हुन्छन् धेरै प्रेम गर्ने जोडीहरू यात्रा विचयमा टुटाउन बाध्य भएका कुराहरू हुन्छन् र त्यस्तै सम्वेकहरू उत्पन्न हुन्छन् दुखाएर कसैको मन पाउनु के छ र दुखाएर कसैको मन पाउनु के छ नलगाऊ भो वचन पाउनु के छ र कति आए कति गए खै कसले के पोग लगे दुखाएर कसैको मन पाउनु के छ र नलगाउ रुखो बचन पाउनु के छ र कति आए कति गए खै कसले के पो लगे मर्दा जान्छ एक्लै जीवन पाउनु के छ मर्दा जान्छ एक्लै जीवन पाउनु के छ विवश राहुत लमकी कैलालीका मुक्तक मनको यो मुक्तक यति बेला जोड्यो एउटा था यथार्थता था मान्छे खाली हात आउँछ खाली हात जान्छ यो जीवन जन्म र मृत्युबीचको यो जुन यात्रा छ यो यात्रा बिचमा मान्छेले धेरै परिश्रम गर्छ धेरै आरोह हा, अवरोहहरू पार गर्छ यसैबीच धेरै आफ्नाहरू कमाउँछ धेरै आफ्नाहरू गुमाउँछ र केही कमाउँछ यसरी कि उसले सोच्छ कि ती सबै कमाएका चिजहरू आफूले सँगै लिएर जान्छ ए मित्र मर्दा जान्छ एक्लै जीवन पाउनु के छ र खाली हात जन्मिएका हौ खाली हात जानु छ त्यति लोभ लालच अनि त्यति आफ्नो घमण्डलाई पनि यात्रामा अघि नबढाउनुहोला यो अनुरोध त्यति बेला विवस रावतको मुक्तबाट हामीले गरेका छौ नौ बजेर पचास भइसकेको संकेत पारिपट्टिबाट प्राप्त भएको छुट्टिएर जानुपर्छ अरे भर्खरै अनेर रूममा प्रवेश गरे जस्तै लाग्दै थियो तर जाने बेला हुन लाग्दै गर्दा मन अलिकति दुखी छ किनकि तपाईँसँग रहेर यसरी नै कन्थन मन्थन गर्दै अघि बढ्नलाई निकै यो मनले चाहिरहेको हुन्छ हप्ता दिनको यो यात्रा तय गर्दै आइपुगिन्छ आउँदा आउँदै जान कताहरू आगो माग्न आए जस्तो पो हुन्छ त केही मुक्तकर्मा आवाज छोड्छौ एकै कदम एक अघि हुँदा विगत बिर्सिएका छन् एकै कदम अघि हुँदा विगत बिर्सिएका छन् र आफूले आफैलाई महान सम्झिएका छन् बुहारीलाई नोकर्नी बनाउने यो समाजले एकै कदम अघि हुँदा विगत बिर्सिएका छन् र आफूले आफैलाई महान सम्झिएका छन् बुहारीलाई नोकर्नी बनाउने यो समाजले आज आफ्नै छोरीलाई चुनौती दिएका छन् आज आफ्नै छोरीलाई चुनौती दिएका छन् यो मुक्तक हामीले रबीना कार्की दोलखाको मुक्तक मनको आवाज चढेका थियौं आगो बनी मन छुन मलाई पनि आउँछ साँच्चै आगो बनी मन मलाई पनि आउँछ साँच्चै भन्दैछु चलाउन मलाई पनि आउँछ जति माया गरे नि हुन खोज्छौ भने तिमी जस्तै टाढा हुन मलाई पनि <स्ति> आउँछ यो मुक्तक प्रकाश समर्पण विश्वकर्मा घोडागोड़ी नगरपालिका आठ तारानगर कैलाली हाल नवराशि भारतमा हुनुहुन्छ उहाँको मोक्तक थियो एउटा अर्को मुक्तक यति बेला अनुअभागी आँसु कैलाली कि नारी श्रष्टा हुनुहुन्छ उहाँको मुक्तकमा आवाज जोड्ने तयारी गर्दैछु तिमी नहुँदा तडपिने मान्छे हो तिमी नहुँदा तडपिने मान्छे हो म तिमी बाहेक अरूलाई नरोज्ने मान्छे हो म जाँदैछु टाढा म दुख्दैन अनुको मुटु भन्छौ जाँदैछु म टाढा म दुख्दैन अनुको मुटु भन्छौ टाढा हुँदा पागल हुने मान्छे हो म तिमी नहुँदा तडफिने मान्छे हो म टाढा हुने कुरा गर्दै थिए कोही नजिक हुने कुरा गर्दै थिए जसले जे जे कुरा गर्दै गरे पनि हामी भने छुट्टिएर जानुपर्ने बेला भइसकेको छ यो यात्रा यो सहयात्रा यस्तै भयो यो साताका लागि कसैले भनिदियोस् नजानुस् तपाईँ तपाईँ यतै यसरी नै बोलिरहनुहोस् तर समयको पाओबन्दी यो समयलाई कसले नै छेक्न सक्छ कसले रोक्न सक्छ नौ बजेर त्रिपन्न मिनट गइसकेको छ मुक्तको वाचन मैले यति नै गरिसकेँ र आज कार्यक्रममा भाषण भएका मोक्तका सर्जक तपाईँ सम्पूर्णलाई हृदय आभार र कार्यक्रममा प्रसारण भएका गीतकार सर्जक स्रष्टा लेखक गायक गायिका सम्पूर्णलाई सम्झना धेरै माया धेरै सम्झना विशेष आभार र प्रविधि संयोजनमा साथ दिने प्राविधिक मित्र लोकचन्द रावतलाई पनि मनैदेखि यो मनको आत्मीयता प्रदान गरेँ मैले यति बेला र आवाजबाट म तपाईँकी आवाजको सहयात्री सौगात पनि विदा हुने तयारी गर्नुपर्छ यो रात्रि समय यो बाँकी समय तपाईँको शुभ रहोस् तपाईको माया गर्ने मान्छेहरू तपाईँको सामिभाइमा रहन् तपाईको साम्यप्यतामा रहन् मनले मनको साम्यप्यता सधैँ पाइरहोस् शुभ शुभ क्षेण शुभ समयसँगै शुभरात्रि नमस्ते टाइगर एफएम उनासे दशमलव दुई मेघ हर्स